उच्च स्तरीय राजनीतिक समितिले संविधान सभा चुनाव भएको छ महिनाभित्र संविधानको मस्यौदा तयार गर्ने प्रतिबद्धता जनाएको छ आज बिहान नयाँ वाणेश्वरमा बसेको समितिको बैठकले चुनावी वातावरण बनाउन र चुनावपछि संविधान जारी हुने सुनिश्चित लागि चुनाव भएको छ भित्र संविधानको मस्यौदा तयार पार्ने र एक भित्र जारी गर्ने प्रतिबद्धता जनाएको माओवादी उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभएको छ त्यस्तै चुनावी प्रक्रियामा सहभागी नभएका दललाई वार्ताका लागि पत्रचार गर्ने निर्णय पनि बैठकले गरेको छ सरकार र समितिले औपचारिक पत्र, पत्र पठाइसकेपछि दुई पक्षको समझदारीमा वार्ता हुने श्रेष्ठको भनाइ छ नेकपा माओवादी लगायतका दल चुनावी प्रक्रियाको विरोधमा रहेका छन् त्यस्तै उच्च समिति को बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगले सुझाव दिएको कानूनी जटिलताका विषयमा छिट्टै टुङ्गुमा पुग्ने निर्णय समेत गरेको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाको चुनाव नजिकै गर्दा षड्यन्त्र हुन थालेको बताउनु भएको छ पार्टी कार्यालय कोटेश्वरमा भएको कार्यक्रममा उहाँले एकीकृत माओवादीले जित्ने अवस्थामा चुनाव हुन नदिने र हार्ने अवस्थामा चुनाव गर्ने गरी केही पक्ष तत्पर भएको आरोप लगाउनु भएको छ पार्टीभित्र केही समस्या देखिएको भन्दै उहाँले बैठकबाट सबै समस्या समाधान गरी सबै शक्ति चुनावमा केन्द्रित गर्ने बताउनु भएको छ नेकपा माओवादीप्रति सङ्केत गर्दै उहाँले माओवादीको नाममा चुनावबाट कोही भाग्न नमिल्ने बताउनु भएको छ कार्यक्रममा एमाले गुल्मीका का पूर्व सांसद टंक प्रसाद पोखरेल सहित चारजना एकीकृत माओवादीमा प्रवेश गरेका थिए संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले दलहरूबीच सहमति भए मंगिर चार गतिका लागि घोषित निर्वाचनको मिति सार्न वा वर्तमान सरकार हट्न तयार भएको बताउनु भएको छ रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले दलहरूबीच सहमति भए आफूहरू कुर्सीमा टाँसेर नबस्ने बताउनु भएको छ उहाँले चुनावको मिति सार्न पनि दलहरूबीच नै सहमति बन्नुपर्ने बताउनु भएको छ एक दुई दलले बहिष्कार गतिमा चुनाव नरोकिने उहाँले स्पष्ट पार्नु भएको छ कार्यक्रममा दौडेर नेपाल भ्रमण कीर्तिम कायम कर का धावक कुल कुलबहादुर साई सम्मान थियो। आगामी संविधानसभा निर्वाचनमा ठूलो पार्टी बन्न एमाले भित्र एकता आवश्यक भएको नेताहरूले बताएका छन् विगतमा भएका गल्ती कमजोरी सच्चाई एकताबद्ध भएर चुनावमा जान सके जनताले विश्वास गर्ने उनीहरूको भनाइ थियो मदन भण्डारी फाउण्डेशन आज काठमाडौँमा गरेको कार्यक्रममा सहभागी नेताहरूले यस्तो बताएका हुन् कार्यक्रममा नेकपा एमालेका नेता, का नेक नेता केपी शर्मा ओलीले पार्टीभित्रको एकताका बारेमा लामो समयदेखि बहस उठ्थे आएकाले यसमा सबैको ध्यान जान आवश्यक भएको बताउनु भएको छ मजबुत भएपछि नै पार्टीको लक्ष्य पूरा हुने भन्दै पार्टी एकताको आवश्यकता ओलाउनु भएको हो कार्यक्रममा हिमालय उपाध्यक्ष वामदेव गौतमले गुटगत राजनैतिक त्याग सके आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने ठोकुवा समेत गर्नुभएको छ त्यस्तै ते महासचिव ईश्वर पोख्रेले मदन भण्डारीले नेतृत्व निर्माणमा पुर्याएको योगदानबाट नै सबै निर्देशित हुनुपर्नेमा जोड़ दिनुभएको छ चुनौतीको सामना गर्दै एकताबद्ध ढंगले अघि बढ़न सके अबको निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने उहाँको अडान थियो विगतमा आफूहरूले राखेको मागप्रति क्याम्पस प्रशासनले व्यवस्था गरेको भन्दे अखिल नेपाल सङ्घ स्वास्थ्य सता बैङ्क वित्तीय श्रमिक सङ्घ स्कुल अफ हेल्थ साइन्स एक्काइस समिति चितवनले एक महिना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको साउन तिन गते माघका विषयमा क्याम्पस प्रशासनसँग छलफल गर्ने चार गते क्याम्पस गेटमा कालो ब्यानर राख्ने छ गते हातमा कालो पट्टी बाँधेर काम गर्ने एघार गतेदेखि एक्काइस गतेसँग सँगसँग प्रशासन कार्य अगाड़ी दैनिक धरना दिने बाइस गतेदेखि अनिश्चितकालीन क्याम्पस प्रशासनमा ताला लगाउने सम्मका रहेका छन् पत्रकार सम्मेलनमा बोल्दै इकाई समितिका अध्यक्ष दिलबहादुर देउजाले आफूहरूको माग सुनवाई गर्नतर्फ प्रशासन नलागेको भन्दै आन्दोलनमा जानु बताउनु भएको छ लामो समयसम्म वार्ताबाट समस्या समाधान निकाल्ने भन्दै वार्तामा बसे मात्र पनि वार्तामा भएका सहमति कार्यान्वयन नभएकोले आन्दोलनमा उत्रणको विकल्प नभएको बताउनु भएको छ भारतको बिहानमा विषाक्त खाना खाँदा ज्यान गुमाउने स्कुलले बालबालिकाको संख्या बाइस पुगेको छ चिकित्सा बिरामी भएका मध्ये थप बाह्रजनाको ज्यान गएको बिहिबार प्रहरीले जनाएको छ अहिले पनि जनाको पटनाको पिएमसिएच अस्पतालमा उपचार भइरहेको र त्यसमध्ये धेरैको अवस्था गम्भीर रहेको छ बिहारको छपरा गाउँ प्राथमिक विद्यालयमा हिजो दिउँसो खाना खाजा खाना गएका विद्यार्थी खाना लगत्तै गम्भीर बनेका थिए स्थानीय बासिन्दाले स्कुलका व्यवस्थापकलाई पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् स्थानीय प्रयोगशालामा भएको परीक्षणमा कीटनाशक औषधि खानामा परेको आशंका गरिएको छ शा। घटना छानबिन सुरु गरिएको र ज्यान बालबालिकाको परिवारलाई जनाही दुई लाख क्षतिपूर्ति दिइएको भारतीय अधिकारीले बताएका छन् र का पूर्व कप्तान रिक्की पोन्टिङले ब्रायन लारालाई सचिन भन्दा राम्रो खेलाडीको रूपमा चित्रण गरेका छन् उनले वेस्ट का खेलाडी ब्रायन लाराले आफ्नो टिमलाई अधिक प्रतियोगितामा जिताएको भन्दै लारा भारतीय खेलाडी सचिन तेन्दुलकरभन्दा राम्रो भएको दावी गरेका हुन् पोन्टिङले भनेका छन् सचिन र लारा दुबी मेरो नजरमा राम्रा ब्याट्समान हुन् तर लाराले आफ्नो टिमलाई धेरै प्रतियोगितामा जिताएका छन् पोन्टिङले सचिन तेन्दुलकरलाई रोक्न कयौँ उपाय हुन सक्ने बताउँदै तर लाराले आधा घण्टापछि पनि म्याच आफ्नो पक्षमा पार्न सक्ने दाबी गरेका छन् हवस् तपरा चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार